को डाक्टर सेवा हरू। डाक्टर को, मेडिसिन सेंटर को दैनिक जनरल मेडिसिन पेड छाती मोटू उक्त रक्तचाप तथा मधुमेह किलने जनरल सर्जरी तथा सल्लेखीय हार्ड जोनी तथा नशा रोग सेवा नाक कान घाटी तथा हेड एंड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठ रोग सेवा बाल रोग सेवा स्त्री तथा पशुगेवाथी घन्टा एम्बुलेन्स सेवा आकस् फार्मेसी तथा वरिष्ठ हार्जनी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझम जम सिल्का पोल्ने जोनी दुख्ने सुन्ने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाघ युरसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको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 नमस्कार राष्ट्रपति डाक्टर रामप्रण यादवले मंगसिर चारका लागि तय भएको संविधानसभा निर्वाचनमा कुनै पनि दल छुट्ट नहुने बताउनु भएको छ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दालसँग आज शीतल निवासमा भएको भेट dma राष्ट्रपति यादवले दलहरूबीच भइरहेको छलफलको निष्कर्षको बारेमा बुझ्दै सम्पूर्ण दललाई चुनावमा सहभागी गराउने पहल गर्न आग्रह गर्नुभएको हो वहाँले निर्वाचनको विपक्षमा रहेका दलहरूसँग वार्ता गरी चाँडो निर्वाचनमा सहभागी हुने वातावरण बनाउन पनि आग्रह गर्नुभएको थियो जवाफमा प्रसन्नले दलहरूबीच निर्वाचन गर्ने विषयमा नै सहमति जुटाउन विभिन्न चरणमा छलफल भइरहेको र निर्वाचनको विपक्षमा रहेका दलहरूसँग पनि बिना शर्त वार्ता गर्न सरकारले पत्रचार गरेकाले अंतरिम चुनावी मंत्री परिषद का अध्यक्ष खेलराज रेग्मी अमेरिका जानू पदक विदेश भ्रमण जाने तैयारी कर रेग्मी असोज में संयुक्त राष्ट्र संघ को असठ्यौ महासभा संबोधन कर टोली अमेरिका जाना तैयारी में हो दस सदस्य टोली नेतृत्व करते रेग्मी असोजा मुलुकमा कुनै भवितव्य नपरे उहाँ अमेरिका जानेर त्यसका लागि होटल बुकिङ लगायत व्यवस्थापनको प्रक्रिया शुरू गरेको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ रेग्मी नेतृत्वको टोलीमा परराष्ट्र मन्त्री माधव प्रसाद घिमरे परराष्ट्र सचिव श्रेष्ठचार महापाल राष्ट्रसंघ महाशाखा प्रमुख र अन्य दुई अधिकारी रहने तयारी भइरहेको छ मंगसूर चार गतेको लागि तय गरेको संविधानसभा निर्वाचनमा चाहिने सहयोगको लागि पनि रेग्मीको भ्रमण आवश्यक भएको भन्दै भ्रमण योजना बनिरहेको मन्त्रालय श्रोतको भनाइ छ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चारदलीय उच्चस्तरीय समितिले संविधानसभा चुनावको वातावरण बनाउन नसकेको आरोप लगाउनु भएको छ आज बिहान जनकपुरमा भएको पत्रकार सम्मेलनमा थापाले चारदलले सर्वस्वतावादबाट चल्ने समितिको कारण चुनावी वातावरण नबनेको बताउनु भयो चार दल स्वीकार गर्न बाध्य भए पनि चुनावमा जान डराइरहेको थापाले बताउनु भयो उहाँले मोहन वैदिक किरणको कारण चुनाव नहुने भन्दै चुनावबाट मुख्य राजनैतिक दल भाग्न खोजेको बताउनुभयो होन्डुरसमा डेङ्गु रोगको संक्रमणबाट सोह्रजनाको मृत्यु भएपछि देशभर सङ्कटकाल लागू गरिएको छ लामफुट्टेको टोकाइको कारण लाग्ने रोग डेङ्गु होन्डुरसको विभिन्न सहर र गाउँमा एकैचोटि फैलिएकोले देशभर सतर्कता बनाइएको हो डेङ्गु फैलिन नदिन देशभर स्वास्थ्यकर्मी परिचालन गरिनुको साथै लामफुट्टे मार्ने औषधि छरिएको छ डेङ्गुको कारण हजारभन्दा बढी संक्रमित भएकाले उपचारार्थ अस्पताल भर्ना गरेको त्यहाँको स्वास्थ्यकर्मीहरूले बताएका छन् लामखुट्टेको टोकाइबाट हुने यो रोग रोग लगे शुरू में ज्वर आउने पृत्यु समय होने गदगी होन्दुरसमा सन् दुई हजार दस में डेगू के कारण तिरसठी भने मृत्यु हजार संक्रमित भ र श्रीलङ्काले दक्षिण अफ्रिका विरुद्धको पाँच एक दिवसीय क्रिकेटको श्रृङ्खला चार एकले जितेको छ गराती भएको खेलमा एक सय अठाइस रनले विजय भएपछि श्रीलङ्काले फराकिलो अन्तरले सिरिज जितेको हो तीन सय आठ रनको विशालक्ष्य दक्षिण अफ्रिका त्रिसठी त्रिचालिस दशमलव ओभरमा सबै विकेट गुमाउँदै एक सय उना असी रनमा समेटिएको थियो उसका लागि कप्तान एलियर्सले सर्वाधिक एकाउन्न रन जोड्नु बाहेक अरूले बिर्सन लाग् प्रदर्शन गरेका थिए दक्षिण अफ्रिकालाई सस्तीमा समेट्न सुरुङ्गा लकमल र अजन्था मेडिन्सले समान तीन तीन विकेट लिए गरी सचिता सेनानायकेले दुई विकेट हात पारे पहिले ब्याटिङ गरेको घरेलु टोली श्रीलङ्काले तिलकरत नै दिलो सर्वाधिक उनासी रनको मद्दतले तीन रन बनाएको थियो यसैगरी कुमार साङ्गाकारले आउट नभई पचहत्तर रन जोडे हौस् तपराह सार्वजनिक अर्पण खबर सकियो म सम्झना विधा हुँछु नमस्कार